अभिव्यक्तिको अर्को माध्यम शान्त कर्णले द्रौपदीसँग आफू बोल्ने आज्ञा मागेर संयम स्वरमा भने सर्वप्रथम समस्त ज्ञानीहरूमा म निवेदन गर्छु नारीको रक्षा नै पुरूषको धर्म हो भन्ने भ्रमपूर्ण व्याख्याको अन्त होस जबसम्म पुरूषलाई नारीको रक्षा कवच सम्झिन्छ तबसम्म नारीहरू कमजोर नै रहिरहन्छन् शोषण यथावत रहन्छ भयभीत या अन्यायमा आफुलाई शक्तिहीन सम्झेर अरुकै मार्ग ताकिरहन्छन् तमाम द्रौपदीहरू यही उपन्यास अंशबाट आजको उद्गारको उठान गरेका छौं कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु Thank you. अभिव्यक्तिको अर्को माध्यम उद्घार आजको उद्गारमा उपन्यास चर्चा गर्छौं उपन्यासकार हुनुहुन्छ निलम कार्की निहारीका उहाँको पछिल्लो उपन्यास कृति हो आख्यान कृति हो चिरहरण चिरहरणको चर्चा यतिखेर सहरमा पनि छ घरदेशमा पनि छ परदेशमा पनि छ संयोगले उपन्यासकार यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रममा आएको छु रौडेल कति वर्ष हो यता रेडियोको आँगन नटेकेको नौ दस वर्ष भयो होला वर्ष है हजुर नौ वर्ष भयो म अमेरिकामा छु अनि जाने चलिरहेको छ निरन्तर छ नि हजुर त्यो त निरन्तर छ चिर यतिखेर चर्चामा छ हजुर मदन पुरस्कारमा पनि चर्चा चलिराखेको छ हजुर पत्र पनि यत्र तत्र सर्वत्र चिर चर्चा छ हजुर पाँच पृष्ठ भन्दा लामो ठेली छ यो हजुर उपन्यासका सबै पात्रहरूको चर्चा गर्न नभ्याइहला आधा घण्टाको बसाइमा उपन्यासका पंक्तिहरू उपन्यासकारले नै अलिअलि बोल्नु पनि पर्छ है यो चाहिँ कति किर्ति हो यो उपन्यास उपन्यास उपन्यासमा कि अथवा उपन्यासमा दोष होइन त्योभन्दा मेरो दुई हजार एकाउन्न सालमा प्रथम उपन्यास पनि निस्केको थियो मौन जीवन धेरैलाई थाहा नभएको कारणले गर्दा यसलाई प्रथम दान्छ होइन यो चाहिँ कविता पनि त ल्याइयो नि हजुर कविता संग्रह मेरो दुईवटा निलमकारहारिका कविता र एउटा ब्रेन फिभर भन्ने लामो कविता छ त्यस्तै गरी कथामा चाहिँ मेरो कागजमा दस्तखत हवन भेली गरेर तीनवटा कथा संग्रहरू छन् लेख्न जन्मिया भयो नि त मलाई पनि अहिले त त्यस्तै लाग्छ म जन्मिएको एउटा काम चाहिँ म लेख्नको लागि पनि जन्मिएँ हो जस्तो लाग्छ मलाई पनि महाभारत हो है हजुर महाभारत पुरै पढियो पढ्नै पढ्यो मलाई चाहिने जति भनौँ न पढेर लेख्नुको आनन्द छुट्टै हुन्छ नि होइन त्यो त एकदमै छुट्टै हुन्छ फ्याक्टमा लेखिन्छ होइन त्यसले गर्दाखेरि अलिकति छुट्टै आनन्द हुन्छ अलिक बाहिर चलमलाउन अलिक पाइँदैन होइन अरू खालको लेख्दाखेरि अरू काल्पनिक हिसाबमा लेख्दाखेरि कल्पनामा डुबेर लेख्दा ले त यसमा कल्पनामा त्यति नै डुबिन्छ तर पनि यो चाहिँ बाधिएर लेख्नु पर्ने हुन्छ अलिकति यसको कथानक भनेको महाभारत हो महाभारत नपढ्ने को होला र महाभारत पढिसकेका पाठकहरूले यो चिरहररण पढेपछिको प्रतिक्रिया चाहिँ कस्तो मिल्यो हजुर यो माओवाद पढिसकेको पाठकहरूले प्रतिक्रिया दिँदाखेरि उहाँहरूलाई चाहिँ भन्नुभएको हामीले पनि नदेखेको पक्ष जुन चाहिँ पात्रहरू मौन थिए त्यो पात्रको आवाजमा चाहिँ कलमबाट बोलेको छ त्यो पात्रको आवाज बोलेको छ भन्ने प्रतिक्रिया आएको छ के रहेछ महाभारतमा नारीकै कारणले यो यत्रो महाभारत भएको हो त हो मेरो पनि प्रश्न त्यही हो त्यो मैले मेरो किताबमा पनि मैले आफ्नो कुरा लेख्ने बेलामा लेखेको छु मैले एकदम बाल्यकालदेखि सुन्दै आएको कुरा चाहिँ एउटा आइमीको कारणले गर्दा महाभारत भयो एउटा आइमीको अट्टाहासको कारणले गर्दा महाभारत भयो भनेर जुन महाभारतको लागि चाहिँ दोषी बुझाइमा चाहिँ भनाइमा चाहिँ दोषी चाहिँ महिलालाई नारीलाई भनिएको हुँदाखेरि मलाई पनि ओहो के हो त साँच्चै यत्रो महाभारत यत्रो कुरूक्षेत्रको युद्ध यो, यो कले रचेको महिलाकै कारणले हो नारीकै कारणले हो भन्ने प्रश्नले मलाई सधैँ लखेटिरहेको हुनाले पनि मैले चाहिँ यो कृति लेख्न विवास पाएँ महाभारतका नारी पात्रहरू सत्यावती हुन ना? हुन् होइन अम्बा हुन् अम्बिका हुन् अम्बालिका जानधारी कुन्ती द्रौपदी भानुमती आदि आदि छन् होइन हजुर महाभारतमा पनि मैले के गरेको छु भने मैले जुन त्यो कुरुवंशीको मात्रै पात्रहरूलाई चाहिँ मैले चार पुस्ता पात्रहरूलाई लिएको छु सबै पात्रहरू मैले लिएको छैन मैले एउटा वंशभित्र पनि अथवा एक परिवारभित्र पनि नारीहरू कसरी पीड़ित थिए शोषित थिएँ त्यसमा पनि अझै एउटा परिवारमा त त्यो पनि दरबारसँग जोडिएका नारीहरू पनि कति पीडित थियो भन्ने कुरा हामीले हेर्दाखेरि समग्र नारीको चित्रण त त्यहाँ आउँछ नि त्यस हिसाबले मैले एउटा परिवारलाई मात्रै लेखेको छु मुख्य रूपमा मैले तत्कालीन अवस्थामा लेखिएको महाभारतको समय हो नि त हजुर त्यतिखेरको मानव सभ्यता संस्कार भनेको त्यतिखेरकै हो हजुर र अहिले हामी उत्तर आँखाले हेर्छौ अहिलेको समाजलाई भानुभक्तले दुई वर्ष अगाडि लेखेको बधु शिक्षाको पनि बदख्वाई चाहिँ हुन्छ नि त हजुर यसमा मेरो भन्नु के छ भने त्यति बेलाको समय र आजको समयमा पृथकता थियो भनेर म भन्न सक्दिनँ हिज पनि द्रौपदी थिइन् जसको चाहिँ वस्त्रहरण भएको थियो भरि सभामा सभामा वस्त्रहरण भएको थियो आज दिन दाडै वस्त्रहरण भएको छ नारीहरूको नारीको स्वरूप हिज पनि जन्माएर एउटा समाजको डरले जन्माएर फालिएका कर्णहरू कण थिएपछि तमाम कणहरू छन् भन्नाले कहाँ फरक छ त हामी कहाँनिर फरक छौँ त त्यो परिवेश र यो परिवेश मैले त्यति भिन्न देखिन निलमजी उपन्यासकारकै मुखबाट सुन मैले समर्पण पढाउँ सबैभन्दा म चाहन्थे सकुनीको कुटिल योजना कार्यान्वयन पूर्व परास्त भएको लेख्न म चाहन्थे कौरव र पाण्डवको भातृत्व मिलाप लेख्न म चाहन्थे धृत राजा भरत लेख्न म चाहन्थे कर्णलाई निज जातको भनिएको थिएन भने पनि लेख्न म चाहन्थे सत्यवतीलाई उनको दाजुसँगै चेदिराज बसुको आँगनमा देख्न म चाहन्थे कुन्तीको मातृभाषल्यमा युधिष्ठिरहरूसँगै कर्ण पनि हुर्किएको देख्न म चाहन्थे काशी कन्याको प्रेमीसँग मिलाप देख्न किमार त चाहन्थिन म कुरूक्षेत्रको त्यो विवश दृश्य देख्न के हिजो जस्तै भोगिरहेको छैन र आजले सकुनीहरू छर्पष्ट छन् आज पर्यन्त सकुनी चालमी चल्छ चा मेरो राज्य सभा कुनै समय कौरवको पराजय र पाण्डवको विजय सम्झि राज्यले विजय उत्सव पनि मनायो युद्ध सम्झिएकाबाट पनि सुशासन हुन नसकेको प्रष्ट भयो गरिबीको जाडो झन बढ़िरहेको छ पुराना कपडा संकलित गरिँदैछ हिउँ छेक्न तुइनमा झुण्डिएको छ पहाड़ी जीवन दुःखसाथ भन्नु पर्दा लेखिरहेको विद्यमान समयमा भ्रष्टाचार मौलाएको छ दुवो भन्दा बेसी बिद् अराजकता बढ़ेको छ सगरमाथा छुन दिन हिँडिरहेको छ औसीको अन्धकारमा सामेल समयकाल परिस्थिति अनुसार सत्य र परिभाषित धर्म पनि पृथक हुनु स्वाभाविक हो हिजका घटना आजलाई अनौठो लाग्नु पर्ने हो तर वर्तमान हेर्दा विगतले पो आश्चर्य मान्दो हो आश्चर्य यस अर्थमा पनि यद्यपि समय त्यही छ स्थिर उभिएको छ युगदेखि युगसम्म पुग्दा खोइत परिवर्तन शक्ति र सिंहासनको लड़ाई अनन्त चलिरहेकै छ आफू सर्वशक्तिमान कहलाउने होड दुरूस्तै छ अखाट्य सत्य हो आत्मा मर्दैन रहेछ त्यसैले त मानव मुहार लिएर दुष्ट आत्माहरूको पनि जन्मचक्र दोहोरिरहेको छ सताइरहन्छन् तिनले युग युग शक्ति र भक्तिको निम्ति मानव बलिदिन तत्पर जरासन्तको जन्म आज पनि भएको छ हिजो बरु शान्तुका दाजु देवापी र धृत राष्ट्रलाई शारीरिक रूपमा अस्वस्थ ठहराई उनीहरूलाई राज्य सत्ता सुम्किएको थिएन योग्यता र शिक्षा ज्ञानको कदर थियो राज्य सञ्चालनको नीतिगत ज्ञान दिइन्थ्यो आजको विवश वर्तमान हेरेर विगततिर रा फर्कन्छु राज्य सञ्चालनका पूर्वाधारहरू हेर्छु तुलना गर्न खोज्छु हिजका नारी चरित्र र आजको भिन्नता पनि नाप्न खोज्छु हिजो राज्य सुरक्षा र बचावको निम्ति प्रयोग भएका थिए नारी प्रयोजन फरक होला तर कति नारी आज पनि त साधन हुँदै आएका छन् भेटिन्छन् सत्तामोहित ध्रहरू भेटिन्छन् घातक शक्हरू भेटिन्छन् गलत सपनाबाट निर्देशितमा हु। निर्देशनमा हुर्किएका दुर्वधनहरू भेटिन्छन् अत्याचारमा उत्पीडितहरू भेटिन्छन् अल्पमतमा परेका महात्मा विदुरहरू भेटिन्छन् राज्य प्रमुख आदेशमा अक्षरस पालन गर्न प्रतिज्ञाबद्ध वीर भीमहरू हिजोलाई हेर्छु राज्य सभामा द्रौपदीलाई कर्ण रेस्या भनी दुत्कार राख्थे जयरथ आफ्नै पत्नीको भाउजूलाई कामुक दृष्टिकोण राख्न सक्थ्यो भने द्रौपदी प्रति आम धारणा के सम सक्थ्यो महारानीको सिंहासनमा रहेर पनि उनले कति सम्मानजनक जीवन व्यतीत गरिन् होला त्यहीँनिर स्पष्ट हुन्छ आज हेर्छु अति नारीहरू बाध्यताका कारण देह व्यापारमा संलग्न छन् ज्ञानी विद्वान महर्षी जस्ताहरू नारीदेखमा लेनदेन गर्छन् आज पनि किनबे चलिरहेको छ नारी वंशको अनिश्चित गर्व बोक्न विवश छन् उनी नारीहरू सुन्दु आज तमाम नारी गर्भ व्यापार में भूगोल पारित पी हिजो राजकुले नारी समेत शरीर संग समझौता करने विवश थे आज अपनी कतिबे शिक्षित उच्च घरानिया भन नारी समेत हालत दर्दनाक छिजो का दिन में दाशी को नारे के जीवन को आज अपनी घोषित अघोषित यी राज्य राज्य में छ सम्झौताका कारण पृथक खोलान, हिसाब किताबको प्रकृति र अङ्क फरक होलान, तर द्वापरीका महर्षिरा पराशरसँग सम्झौताको समागम गर्न विवश सत्यौति चोक चोकमा भेटिन् भन्न सकिने अवस्था छैन आज पनि भेटिन्छन् सत्यौतिहरू आज पनि भेटिन्छन् स्वयम्वरको समुखबाट हरणमा पर्ने अम्बा अम्बालिका अम्बिकाहरू आज पनि भेटिन्छन् अभागी कर्णका विवश आमा कुन्तीहरू आज पनि भेटिन्छन् वस्त्र द्रौपदीहरू आज पनि भेटिन्छन् जीवित र मृत कणहरू यो पुस्तक उनीहरूमै समर्पण छ महाभारतको कथा नकि यो समर्पण अंश सुनिराख्दाखेरि सेरोगेट संसार पनि नेपालमा भित्रिएको नेपाल भित्रिएको सेरोगेट संसार भाडाको कोख र यो चिर हर दुवै सन्दर्भलाई जोडेर केही बोल्न मिल्छ मैले प्रत्यक्ष रूपमा त यसमा त्यो बुझ्ने कुरा हो होइन जस्तै भाडाकै कोखको कुरा गर्दाखेरि त्यति बेलाको समय हेर्दा अम्बा अम्बालिकाले चाहिँ भाडाको पुरुषबाट भनौँ न सिधासम्म भयो भन्दाखेरि ब्यासबाट बच्चा जन्माइदिनु परेको थियो त्यसमा चाहिँ आफ्नो पतिसँग वियोग भएको अवस्थामा तत्कालै चाहिँ उनीहरूले चाहिँ गर्व धारण गर्नु थियो त्यो चाहिँ राज्य सञ्चालन गर्नको लागि राजा जन्माउनको लागि गर्नुपर्थ्यो त्यस्तै गरेर यतातिर कुन्तीले फेरि त्यति बेला कुन्तीले पनि राज्यको लागि पाण्डुलाई चाहिँ सन्तान चाहिएको अवस्थामा आफू पहिला चाहिँ आमा भइसकेपछि म आमा भइसके भन्न उनी हिचकिचाउनु परेको थियो पुत्रलाई त्याग गर्नु परेको थियो आफ्नो पितासँग भन्न सकेनन् उनले आफ्नो पतिसँग भन्न सकेनन् तर फेरि राज्यको लागि बच्चा जन्माइदिनु परेको थियो भाडाको कोख भन्नुपर्छ त्यति बेला पनि त्यतिखेरको र अहिलेको फरक हो नि त त्यतिखेर अब राज्य सञ्चालनका कुराहरू थियो होला नि तर अहिले पापी पेटको लागि पेटै भर्नाका लागि त्यही पेट हजुर भाडामा दिनुपर्ने कति विडम्बना हो यो मान्छे नारीले त त्यसै प्रयोग भएर आएका छन् नि त हिज पनि हुनु थियो व्यवस्था थियो विवश आज पनि विवश छन् नारीहरू विवश भएर नै त भाडाको रूपमा चाहिँ गर्भ धारण गरिरहेका छन् बच्चा जन्माइदिरहेका छन् आफूले जन्माएको बच्चालाई मेरो हो भन्न सक्ने अवस्था पनि अहिले पनि नभएको अवस्था छ भने आज पनि नारीहरू त्यसै गरी भोगिरहेका छन् महाभारतको कथाना कुरा गर्नेहरूलाई के भन्नु भएको छ भने उहाँहरूले अलिकति नरम खालको विद्रोह भयो भन्नुभएको छ मैले चाहिँ म के कुरामा विश्वास राख्दिनँ भने नारीवादको कुरा गर्दाखेरि पनि पुरुषलाई बचाएर नारीलाई अग्लो बनाएर कहिले पनि समानता आउन सक्दैन त्यस गर्दा हामी समानान्तर हिँडाइ चाहन्छौँ समानान्तर हिँड्न चाहन्छौँ साथ साथको साथ, साथ चाहन्छौँ त्यसले गर्दा पुरुषलाई गाली गर्नु मात्र नारीवाद होइन ना भन्ने चाहिँ मेरो बुझाइ छ मेरो ठम्बाइ छ त्यस गर्दा मैले यहाँनिर कुरा पनि उठेको थियो एकातिर चाहिँ दासराज चाहिँ कति उधार देखिएको छ जुन पत्रिकामा पनि आएको थियो त्यो कुरा दासराज एकातिर दासराज चाहिँ उधार देखिएको छ उसले अर्को श्रीमती पनि सत्य हुर्काएको छ भने अर्कोतिर चाहिँ पुरुषलाई त्यस्तै गरी चाहिँ अलिकति स्वार्थी देखाएको छ त्यसकारण अलिकति अमिल भयो कि भन्ने कुरा पनि आएको छ मैले के भन्छु भने सबै पुरुषहरू स्वार्थी हुन्छन् भन्न खोजेको त मेरो भनाइको तात्पर्य त होइन नि ऋषिराम भूषालजीले पनि राम्रो समीक्षा गर्नुभएको रहेछ उहाँले कतै लेख्नु भएको छ चिरहरण उपन्यासमा केही स्थानमा भने उपन्यासकारले मिथकीय रहस्यको जालो पन्छाउने प्रयास गरेकी छन् भनेर लेख्नु भएको छ उहाँले जालो भन्नाले के भन्छ जुन पक्षहरू छन् नारीहरू त मौन छन् नि होइन त्यहाँनिर नारीहरू मौन छन् तर म चाहिँ नारीको नारी भाषा भोलेको छु नारीको पेट भोलेको छु नारीको भावना भोलेको छु जुन कुरा नखोलिएको कुराहरू मैले खोल्ने प्रयास गरेको छु कि जस्तो लाग्छ ला। नदेखिएका कुराहरू पनि होइन हेर्ने हामीले प्रयास गरेका छौँ अभिव्यक्तिको अर्को माध्यम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 भनिन्छ जहाँ नारी बुझिन्छ त्यहाँ ईश्वर प्रसन्न हुन्छन् म भन्छु नारीलाई पूजा किमार्थ गर्नु परेको छैन खोपीमा राखेर रा भेटी अक्षता र पुष्पहार चाहिएको छैन नारीलाई मात्र नारीले न्याय पाए पुग्छ न्यायको प्रत्याभूति नै हो वास्तविक अर्थमा नारी पूजा यही कुरा दाजु बलराम र कृष्णसँग पनि भन्ने गरेको छु मैले बहिनी सुभद्रा बोलिन् प्रथम त पिता र दाजुलाई रक्षक सम्झे तत्पश्चा सम्झे पतिलाई नारीको सुरक्षा कवस्ने पुरुष हो भने भ्रममा बाँच्छौ हामी जुवामा थापिनु नंगाउने दुष्प्रयास गर्नु सम्बोधित गरु जस्ता श्रृंखलाबद्ध घटनाहरू भए आज आएर राज्य प्राप्त गरेको अवस्थामा पाण्डवबाट दुशासन जस्ता निजलाई क्षमादान दिनु यो पाञ्चाली अर्को अत्याचार होइन आज आएर राजबुकुरसँग पाञ्चालीकै स्वाभिमान साटिनु पर्यो शान्ति वार्ताको नाममा दुष्टले छुटकारा पाइरहन्छन् भनी हिंसाको अन्त्य कहिले होला कि दैहिक दहन विरुद्धको मेरो प्रण अकारण थियो यस अवस्थामा स्वयंसँग साक्षात्कार गर्न साहस छैन मसँग स्वयंलाई न्याय दिलाउन नसकेको अवस्थामा यो जीवन नरहनु रहनुको कुनै औचित्य छैन भने महारानी हुनुको के अर्थ भयो सुभद्रात र सुधेष्ठासँग लगातार मनको भव पोखिरहेकी थिए स्पष्टारणा पनि राख्दै थिए अनि महारानी सुधेष्ठाले चिन्ता व्यक्त गर्नुभयो हो शान्ति अपरिहार छ चिन्तित यस सन्दर्भमा छु महारानी द्रौपदी उपको अत्याचारले कसरी न्याय पाउला के राज्य र शिरमा मुकुट पहिराए पश्चात महाराज र अधिराज त्यो कालो दिनलाई स्मरण गरिरहनु होला इन्द्रप्रस्त ती ती कालो दिन न्याय हुने आजीवन ऊ अन्याय अत्याचार स्मरण गर्दै सम्झौतामा विवश भएर बाँच्न पर्ने त होइन सुन्दर छन् उपन्यासका विषय त अरू पनि थिएन के भन्छ कथा छ एक त मैले भनि नि हालेँ नि त्यो महाभारत महिला भनेको यति दुष्ट हुन्छन् दाजुभाइलाई लडाएर महाभारत युद्धसम्म गराउन सक्छन् भन्ने अझै पनि छ हामीले बुझेको महाभारत कति बुझाइमा चाहिँ म नारीको कारणले गर्दा महाभारत युद्ध भएको छ भन्ने कुरा चाहिँ छ त्यो अन्तिममा मैले मेरो भन्ने कुरामा पनि मैले त्यो ती। कुरा अलिकति म अन्तिममा उठाउनेछु त्यो त्यस कुरामा पनि मैले चाहिँ सङ्केत गरेको छु र अर्को कुरा भन्दा मैले महाभारत म एकदम गाउँमा हुर्किएको जहाँ चाहिँ टुकी बालेर पढ्नुपर्ने हुन्थ्यो मोटर बाटो थिएन सात आठ घण्टा हिँडेर सदरमुकामबाट हिँडेपछि गाउँमा पुगिन्थ्यो त्यो ठाउँमा मेरो बाल्यकाल बितेको थियो र त्यो ठाउँमा मेरो आमा चाहिँ शिक्षण पेसासँग सम्बद्ध हुनुहुन्थ्यो अनि हामीलाई साँझमा चाहिँ उहाँले भुलाउने सुनाउने मनोरञ्जन दिने जे भने पनि कथा महाभारत रामायणका कुराहरू त्यसपछि कहिले चाहिँ हाम्रो स्वस्तानीका कुराहरू यस्ता कुराहरू चाहिँ आमाले सुनाउने र कथा चाहिँ बढी जसो चाहिँ महाभारत रामायणसँग सम्बन्धित हुन्थ्यो र त्यस्तै सुन्दै सुन्दै जाँदा मलाई यो कथाप्रति नै एकदम बढी आकर्षण भइसकेको थियो र पछि त्यहाँको जुन कुराहरूले पनि होइन अब कसैले भन्यो भने, भने, भने, भने पनि नक्कल नपार राम्री भयो भने चाहिँ द्रौपदी राम्री भएको कारणले गर्दा आहा लाग्यो धेरैजनाको आहा लाग्यो राम्रो हुन हुँदैन यस्तो यस्तो कुराहरू अहिले पनि महाभारतसँग जोडिएर हाँस्न हुँदैन हाँस्न हुँदैन त्यसरी हाँस्न हुँदैन उसले चाहिँ अट्हास गरेर देवहरूप्रति अट्हास गरेको कारणले गर्दा यस्तो भयो भन्ने कुरा त्यस्तो कुराहरू आएको म प्रति एकदमै त्यसप्रति जिज्ञासा थियो तर त्यो जिज्ञासा मेट्नको लागि मेरो उमेर पनि परिपक्क थिएन सायद मैले प्रश्नको आधारमा आमासँग क्वेसनहरू पर्थेँ त्यति मात्रै हो त्यसले गर्दाखेरि पनि मलाई त्यो प्रति आकर्षण हुने गयो र मसँग जुन समयको कुरा हुन्छ मलाई पर्याप्त ज्ञान नभइकन मैले अध्ययन नगरिकन त मैले लेख्न सक्ने अवस्था थिएन त्यसले गर्दा म त्यो समयको खोजीमा थिएँ र जति मलाई समय जुड्यो अनि म लेख्नको लागि परदेशमा बसेर पनि साहित्य निरन्तर लेखिराख्नु भएको छ अमेरिकातिरको साहित्यिक माहौल चाहिँ सुनौ न कस्तो छ अहिले हजुर के छ भने अब यहाँ जस्तो हुने कुरा त भएन होइन अब यहाँ जस्तो नेपालमा जस्तो हुने कुरा त सम्भव पनि भएन तर साहित्यिक मनहरू चाहिँ धेरै हुनुहुन्छ र कार्यक्रमहरू हुन्छ साहित्यिक कार्यक्रम हुन्छ कोठे गोष्ठी हुन्छ महिना महिनामा विभिन्न चाहिँ राज्यहरूमा कोठे हुन्छ त्यसमा आफ्ना रचनाहरू सुनाउने त्यसपछि अरूका रचनाहरू सुन्ने प्लस अब मेरै ठाउँको कुरा गर्ने हो भने हामीले चाहिँ महिनामा एकचोटि कोठे गोष्ठी गर्छौँ मन नटका त्यहाँ त्यहाँ पनि त्यो खालको कार्यक्रमहरू गर्छौँ अनि त्यसपछि पोइन्ट अफ द मन्थ भनेर एकजना चाहिँ साहित्यकारको बारेमा हामी चाहिँ पहिल्यै अग्रिम चाहिँ बाह्र महिनाको लागि बाह्रजना साहित्यकार हामी छान्छौँ र उहाँको बारेमा हामी चाहिँ जे जानिन्छ सामग्रीहरू भेला पारेर सुनाउने काम गर्छौँ अनि आफ्नो रचनाहरू पनि पाठ गर्ने काम गर्छौँ त्यसै धेरै राज्यहरूमा त्यस प्रकार क्रियाकलापहरू हुने गर्छन् र साथै अमेरिकाभन्दा बाहिर पनि कार्यक्रमहरू हुने गर्छन् र त्यसको लागि अब सङ्घ संस्थाको कुरा गर्दा विभिन्न सङ्घ संस्थाहरूसँग सबैभन्दा पुरानो चाहिँ अन्तर्राष्ट्रिय साहित्य समाज जसले चाहिँ एउटा रुखको काम गरेको छ सबैलाई समेट्ने काम गरेको छ त्यस मुनि चाहिँ विभिन्न संस्थानहरू साहित्यिक मन भएका मान्छेहरू चाहिँ भेला भएर कार्यक्रम गरिन्छ चिरहररण महाभारतको कथानको र नारी पात्रमाथि बढी केन्द्रित छ यो उपन्यास र यही उपन्यास चाहिँ पुरुषले लेखेको भए चाहिँ कस्तो हुन्थ्यो हजुर महाभारतमा आधार बनाएर लेखेका कृतिहरू नेपालमा नभएका होइनन् होइन अब द्वन्दको अवसान कर्णलाई मुख्य पात्र बनाएर राय सूर्यपोटाले लेख्नु भएको छ त्यस्तै गरी सम्बन्धितै भनौँ न राधा पनि सम्बन्धितै मान्नुपर्छ सम्बन्धितै छ त्यस्तै गरेर योजनगन्धा निताल सरले भएको छ त्यस्तै गरेर अब त्योसँग हो माधवी पनि होइन त्यसरी सम्बन्धित किताबहरू आएका छन् त्यसलाई हिन्दीमा त धेरै किताबहरू छन् त्यसै त्यस्तै खण्डकाव्यका रूपमा पनि आएका छन् किताबहरू तर मैले हेर्दाखेरि चाहिँ मैले पनि अब महाभारतको कुन पक्षलाई मैले उठाउँ भनेर मैले धेरै सोचे, है हुन त मैले त्यो जुन नारी हाँस्नु हुनदेखि नै मलाई त्यो नारी पक्षले छोएको तर पनि वर्तमान अहिलेको सन्दर्भ हेर्दाखेरि एकातिर धृत चाहिँ गद्दी मोह पनि एकातिर आफ्नो ठाउँमा टटकार रूपमा रहेको हुँदाखेरि र नेपालको परिवेशसँग मिलेको हुँदाखेरि मैले यसको लेख्ने कुरामा कुन पक्षलाई उठाउँ त भन्ने कुरा पनि मलाई पछिल्लो समयमा जब कलमै उठाउने बेला भयो मेरो अध्ययनको क्रम सक्यो त्यसपछि मैले कलम उठाउने बेलामा चाहिँ मैले गरौँ त भनौँ धेरै दुविधामा परेँ र केही साथीहरूसँग पनि म सल्लाह गरेँ र उहाँहरूले चाहिँ भन्नु त मलाई नारीको पक्ष भन्दा त राज्यको पक्ष चाहिँ ठुलो होइन र त्यस कारणले त्यो पक्षमा कलम चलाउँ भन्ने कुराहरू पनि आयो र पछि मैले फेरि विचार गर्दा यसै पनि समाजसँग जोडिएको राजनैतिक अवस्था भनेको त नारीको जीवनसँग जोडिएको अवस्था पनि हो सँगसँगै धृ राष्ट्र त धृत राष्ट्रको गद्दी मोह त सँगसँगै आउँछ राजनैतिक पार्टी पनि सँगसँगै आउँछ त्यस कारणले गर्दा मैले चाहिँ लेख्नु चाहिँ नारी पात्रमा केन्द्रित भनेर लेख्नुपर्छ भन्ने हिसाबले मैले नारी पात्र लेखेँ पुरुष र महिलाले लेखेको कुरामा म चाहिँ के भन्न सक्छु जति म नारीको हृदयलाई मैले छाम्न सकेँ द्रौपदीको मनोविज्ञान हुन्छ नि जस्तै पाँचपतिसँग बाँडिँदा एउटा महिलालाई के बित्न सक्छ भन्ने कुरा महिलाले मात्रै त्यो कुरा लेख्न सक्छ होला पुरुषलाई त्यो कुरा बुझ्न अलिकति गाह्रो हुन्छ जुन पुरुषले आफैले चाहिँ समाजमा हाम्रो समाजमा आफै अब एउटा महिला हुन त अहिले पनि हाम्रो नेपालका कुनै भेद छ बहुपति प्रथा छ तर त्यो त एउटा उदाहरणको एकदम नगण्य रूपमा छ तर बहुपत्नी प्रथा त जति पनि छ त्यस त्यो बहुपत्नी प्रथामा हुर्किएको पुरुषले पाँचजना पुरुषसँग रहँदाखेरि नारीको मनमा के बित्न सक्छ भन्ने मनोविज्ञान किलाउन सक्छ भन्ने कुरामा चाहिँ म विश्वास राख्न सक्दिनँ हाम्रो समाजले पुरुषलाई त त्यो छुट दिएको छ नि मेरा श्रीमती जेठी माइली काहीँ साइनको भर्नालाई छुट दिएको छ नि होइन छुट दिएको छ नै भनौँ न हामीले स्वीकार राखेका छौँ छुट दिएको छ मलाई अचम्म लाग्छ कहिलेकाहीँ त्यो दिगम्बत भइसकेपछि श्रद्धाञ्जली दिने बेलामा अनि हामीले मिडियाहरूबाटै सुन्छौँ उहाँ दुई श्रीमतीको ध्वनी हुनुहुन्थ्यो भनेर भनेको सुन्छौँ कि मलाई त्यो कुरालाई एकदमै दिक्ख पनि लाग्छ है भनेको मतलब त्यो समाजमा हामी हुर्किएका छौँ भनेपछि त त्यो समाजमा हुर्किएको पुरुष चेतनाले पति प्रथा भएको अवस्थामा जुन द्रौपदीको पतिसँग बाँडेर बस्नु पर्दाखेरिको पीडालाई त्यो पुरुष मैले बुझ्न सक्छ भन्ने कुरा म विश्वास गर्न सक्थेँ त्यस कारण अलिकति पुरुषको महिलाको मनसम्म म पुग्न सकेको जस्तो लाग्छ र अर्को कुरा चाहिँ यो किताब म मा मैला नभएर पुरुषले लेख्नु ले भएको भए यति लामो समय पर्खिनु जस्तो लाग्दैन समयको कुराले उहाँलाई अलिकति सजिलो हुन्थ्यो जस्तो लाग्छ महाभारत स्वयंमा विश्वकाव्य हो ठुलो ग्रन्थ हो काव्यकाव्य ग्रन्थ हो र धराष्ट्रको सत्तामो र उनलाई वरिपरि सधैँ सेवा गर्ने गान्दारी धृत राष्ट्र त आँखा देख्थेनन् र अहिलेका गान्दारीहरू आँखा नदेख्ने आफ्नो पतिलाई सहर बजार डोर्याएर हिँड्छन् तर त्यतिखेर गान्दारीले आँखामा पट्टी नै बाँध्नु चाहिँ कथा हो जस्तो लाग्छ कि के हो एउटा सिम्बलिक रूपमा हामीले त्यो पनि हेर्नु हेर्न सकिन्छ कस्तो भने पति चाहिँ नेत्रहीन दृष्टिविहीन भइसकेपछि अब पत्नीले पनि त्योसँग त्यतिसम्मको त्याग महिलाले गर्नसक्छ नारीले त्यो त्याग गर्न सक्छ भन्ने कुराको एउटा चाहिँ उदाहरण पनि हो आफैले अहिले मैले यहाँ बसेर हेर्दा गान्दारीले एकदम राम्रो गरिन् भनेर मैले भन्दिनँ त्यस कारण एकजना पत्रकार सुन्नुभयो म लेख्दा लेख्दै मन लागेन तपाईँलाई गान्धारीको पट्टी खोलिदेऊ भनेर भन्नुभएको थिएँ मलाई मन लाग्यो एकदमै मन लाग्यो तर मैले कथावस्तु नछोडिकन लेख्ने मैले प्रण गरेको थिएँ त्यही कथावस्तुलाई छोडेर मैले बङ्गाउनु अथवा चाहिँ मैले एकदम विद्रोहको नाममा विद्रोह गरेर द्रौपदीले चाहिँ वस्त्रहण भएकै थिएन भनेर चाहिँ तरबारले काट्न हिँड्नु अथवा चाहिँ द्रौपदी उसले चाहिँ मग बाँधिन आ भनेर पट्टी बाँध्नु त्यो खालको मैले भत्काइ मैले चाहेको थिएन मैले विषयवस्तुलाई नछोडिकन म हिँडेको छु त्यस कारणले गर्दा मैले गान्धारीका आहामा पट्टी यथावत राखेँ तर मैले उनले अन्तिममा लेखिदिएको बडो क्रान्तिकारी हुन्थ्यो बडो विद्रोही हुन्थ्यो हुन्थ्यो हजुर तर मैले चाहिँ जेसे त्यही लेखेँ तर मैले पट्टी चाहिँ खोलिदिएको अति अति नै भएपछि मैले अन्तिममा चाहिँ मैले नो खोल्नुपर्ने ठामै पट्टी चाहिँ खोलिदिएको छु जुन चाहिँ राज्य बचाउ उनले चाहिँ पट्टी चाहिँ पुत्र बचाउको लागि खोलेको थिइन भने मैले राज्य बचावरको लागि मैले पट्टी खोलिदिएको छु अलिकति अगाडि चाहिँ मैले खोलेको छु तर मैले त्यसरी क्रान्तिको नाममा विद्रोहको नाममा मैले चाहिँ त्यस खालको विद्रोह चाहिँ लेखेको छु जस्तै मादरीलाई चाहिँ मैले त्यहाँ नै पठाएको छु सती नै गएको छु मैले सती नै पठाएको छु किनभने मैले त्यहाँनिर आफूले कथा बुझ्दाखेरि त्यो पनि कुराहरू पत्र आयो किन उसले चाहिँ सती पत्राको चाहिँ निरन्तरता भन्दा मैले उनी गएकी थिएनन् मैले चाहिँ त्यो बीचमा धेरै बसहरू भएको छ युधिष्ठिरको भीमको कुन्तीको सत्यौतीको बीचमा मैले चाहिँ सती जानु चाहिँ कति उपयुक्त कति अनुपुक्त भन्ने कुरा मैले बसहरू चाहिँ राम्रोसँग चलाएको छ र अन्तिममा मैले मातृलाई सती नै पठाएको छु किनभने मैले त्यो पात्रलाई सती पठाउँथेन भने अर्कोतिर मैले एउटा विद्रोहको नाम विद्रोह मातृ हुन्थ्यो र अर्को कुरा चाहिँ मैले त्यो पात्रलाई फेरि मैले गएर हस्तिनापुर ल फर्काइसकेपछि मैले उसलाई कहाँ लगाएर एडजस्ट गर्ने त्यो मेरो कथा पनि मिल्ने कुरा भएन त्यस मैले कथा चाहिँ छोडेको पनि छैन र मैले त्यो भित्रका नकारात्मक पक्षहरूलाई पनि चिर मोटो उपन्यास कृति हो तै पनि हतार हतार आउनुभयो वर्षौं पछि फेरि माइत आए जसरी गरेर माइक्रोफोनमा बोल्नुभयो घर देश परदेश आज उपन्यासकार निलम कार्की निहारीकालाई सुनेर बसिराख्नु भएको छ सञ्जालमा पनि निलमको आवाज सुन्न सकिन्छ केही त भन्नु छ नि हजुर पक्कै पनि म यही स्टुडियोमा बसेर लामो समयसम्म साहित्यसँग सम्बन्धित कार्यक्रममै पस्केँ अझै पनि अस्ति एकजना भाइ भेट हुनु भएको थियो अहिले पत्रकार भइसक्नु भएको रहेछ म त साह्रै सानो दिदी तपाईँ कार्यक्रम सुन्दाखेरि भन्नुहुन्थ्यो होइन त्यो हिसाबको थियो र अहिले हामी चाहिँ बाहिर छौँ र मैले भन्नुपर्दा हामी बाहिर बसेर पनि देशभन्दा बाहिर छौँ बाहिर बस्नु आफू आफ्नो खालका बाध्यता व्यवस्था रहर के हो त्यो आफ्नै खालका परिभाषाहरू छन् तर हामीले गर्ने सेवा हामीले पुर्याउनु पर्ने काम हामीले गरिरहेका छौँ जस्तो मलाई लाग्छ विभिन्न माध्यमबाट विभिन्न तरिकाबाट गरेर अस्ति एकजना जस्तै उदाहरण लिँदा प्रतीक प्रधान दाजुसँग भेट भएको थियो उहाँले के भन्दाखेरि तिमी जहाँ बसेर तपाईँ जहाँ बसेर जे काम गर्नुहुन्छ त्यो काम आफूले गर्ने कामलाई निरन्तरता लगाव दिएर गर्नुहोस् त्यो नै सेवा हो त्यसमै राष्ट्र सेवा जोडिएको हुन्छ भनेर भन्नुभयो त्यो कुराले मलाई एकदमै छोयो कि हो यो कुरा त सत्य हो किनभने म यहाँ बसे पनि मैले गर्ने भनेको मैले साहित्य सिर्जना गर्थेँ त्यो साहित्य मैले मुख्य रूपमा गर्ने साहित्य सिर्जना त मैले गरिराखेको छु ग्लानी हुन्छ कहिले काहीँ म यसरी काम गरेर बसेँ अहिले चाहिँ मधेसभन्दा बाहिर छ भने त्यो तर त्यो ग्लानी चाहिँ मलाई कहाँनिर फेरि आफूलाई सन्तोष लाग्छ भने मैले नेपालमा बस्दाखेरि मैले टेलिभिजनमा काम गरेँ अथवा रेडियोमा पनि काम गर्थेँ कलेजहरू पढाउँथेँ र हाम्रो आजको अवस्थामा युवाहरूलाई जागिर दिन नसकेर विदेशमा चाहिँ निशुल्क चाहिँ भिजाको बन्दोबस्त गरेर चाहिँ विदेश पठाएर तिनीहरूको चाहिँ अर्थतन्त्र अर्थतन्त्र धान्ने चाहिँ योजना बनिरहेको अवस्थामा म योजना निलम्बकारी बाहिर गइदिनाले त मेरो ठाउँमा अर्कोले काम पाएको छ भन्ने हिसाबले म मेरो आफ्नो हृदय बुझाउँछु दुई वर्ष अगाडिको बजेट भाषा सुन्दाखेरि युवाहरू अधिकांश मास्टर्स डिग्री गरेर काम नपाएको का छ अमेरिका फर्काजनशील यात्रा लेखन यात्रा निरन्तर अगाडि बढ़ोस् हार्दिक बधाई र शुभकामना दिँदै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदा